नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्ल पाँच हर्षमा अर्पण सुझको अर्को एउटा रमाइलो बसाइली आज पनि हामी यो साँझको बेला तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रकृति कक्षमा हुनुहुन्छ यति बेला बेच्न अनि साथमा तपाईँ सँगै छु म प्रतीक्षा तब नहीं सर्पण शुभ सांज को व्यवसाय लाई हरक दिन साझ सात बजे पाड़ी उपस्थित होने गब कर आधी घंटा तब सी रहो मीठा मीठा लुकदुोरी भाका तब को अभी तैंक दिनभरी धका एक भाई बा टाड़ा राखने कोशिश आना चाहूँ सांजला एक भलिकत रमाइल बनाने चाहूँ हमी फोन कर सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र यति बेला अर्श साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार है सुनिता के छ हाल खबर पनि एकदमै ठिक छ अनि हिजो आज के गर्नु भएको छ आफूले बनाउनु भयो कि मम्मीले होइन मैले बनाउँदिनँ भन्नुहुन्थ्यो कि अहिले अस्ति नै त्यही भएर सोधेको कि ल ठिक छ राम्रो हो त्यो पनि होइन अनि आज अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ परशुभसाजबाट धन्यवाद हजुर अ र सुनिता भनेर चिन्ने नचिने सम्पूर्णलाई है हुन्छ नमस्कार नमस्कार okay. सुनिता आउनु भएको थियो यति बेला कुम रोजबाट र अर्को पढु भसा आजको युवर्सा हो तपाईँ पनि आउन चाहनुहुन्छ तपाईँलाई पनि फोन गर्न मन लागेको छ पटक नम्बर भनिदिए पनि हुन्थ्यो भनेर कान थापिराख्नु भएको छ भने म पक्कै पनि भन्छु सुना र सुना छपन्न पाँच त्रिसठी तिन कसैको लागि होइन तपाईँको लागि हो फोन गर्नुहोला र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो कोही साथी हुनुहुन्छ होइन विष्णुजी आउँदै हुनुहुन्छ विष्णुजीसँग कुरा भइरहेको छ आइसक्नु भएको छ हेलो हेलो कोही साथी आउनुहुन्थ्यो तर उहाँ गइसक्नु भएको कि जस्तो लागिरहेको छ विष्णुजीको इसारालाई मैले मानेर उहाँलाई स्वागत गर्न खोजेँ तर गइसक्नु भएको छ ठिकै छ अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरिहाल्छु हेलो नमस्ते ना, हजुर नमस्कार कामाती को बोल्दै हुनुहुन्छ ए म इच्छा कामनाबाट सिमरन बोलेको इच्छा कामनाबाट सिमरम हजुर अनि के गर्नुहुन्छ सिमरन एन्नुभएको दिदी बसी नै छ अनि त्यसको अलावा के गर्न मन लाग्छ अलि फुर्सद भएको बेलामा के गर्न मन लाग्छ गीत गाउन आउँछ गीत गाउन आउँछ गीत गाउन त आउँछ दिदी तपाईँ अहिले चाहिँ नगाउनु होला मैले गाउनुहोस् पनि भनिहाल्दिनँ होला नि त कस्तो डराउनु है हजुर ठिकै छ अर्कोपटक हाम्रो सिमरलाई भेट्यो भने चाहिँ गीत गाउन आउँछ पक्कै पनि गाउने गरी आउनुहुन्छ भनेर विश्वास गर्छु है हजुर हुन्छ अनि खानपिन भएको छ कि छैन खाना खानु भयो भनेको के भन्छ दिदी ए <laughs> ल ठिकै छ केही चा, छैन सम्झिनु कस छ सम्झिनुहुन्छ तपाईँलाई धन्यवाद ना अनि मेरो घरपाल दिदी के अरे दाई भाउजू बुवा मम्मी अनि मेरो यहाँ हुनुहुन्छ दिदी अनि भन्नुपर्दा मेरो साथी अनिता हजुर अनि मेरो साथीहरू बनाएमा नयाँ साथीहरूको लागि र जबसी मलाई सिमरनहरू चिन्नुहुन्थ्यो उहाँ सम्पूर्णको लागि भन्दै बिदा जान्छु हस् नमस्कार नमस्कार सिमरन हुनुहुन्थ्यो एकदमै आतिर बोलिराख्नु भएको थियो केही छैन तपाईँ आउनुहोस् तपाईँको बाटो हामीले खुल्ला गरिराखेका छौँ सुना छवन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छवन्न पाँच त्रिसठी तिन बाटो एकदमै खुल्ला छ यति बेला तपाईँको फोन लागुन्छ समयको लागि एउटा मिठो भाका त्यो पनि तपाईँको लागि जिंदगी घर बना एनोड़ा आशा को झगड़े पेरती को डर बाकी जीवन देने घर हो सानो सानो सान। जिंदगी को घर बनाओ सर आशा को जगह आशा को जगह ले रहे पीरति को घर बनाऊ एउटा सानो सानो आशाको जग्गा हालेर फिरतीको सानो निकै नै मिठो खालको भाग तपाईँको मलाई सुने खालको भाग तपाईँले सुनिसक्नु भएको छु भाषको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्दै पनि रेडियो रेडियो अर्पण चार थप्लो पास मेगर्समा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु लगइन गरेर र यो बेला एकैछिन भए पनि तपाईँसँग बलाकुसारी गर्नको लागि तपाईँको थकालाई थोरै भए पनि कम गर्नको लागि अलिकति टाढा राख्नको लागि हामी उपस्थित हुने गर्छौँ र यस्तै लागि राख्छौँ र तपाईँसँग प्रत्यक्ष कुराकानी पनि गर्छौँ आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला गर सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो एकदमै खुल्ला छ अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कोही साथी हुनुहुन्छ हेलो हेलो उहाँको आवाज मैले कता कता सुनिरहेको छु तर उहाँ बोलिराख्नु भएको छैन किन हो कुनै अर्को साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु यति बेला हेलो हेलो हेलो उन सा कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा किन बोलिराख्नु भएको छैन कुनै मलाई त थाहा भएन हेलो होल नै हुनुहुन्छ तर पनि मसँग कुराकानी गरिराख्नु भएको छैन सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ र कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार, मेरो पनि एकदम आज भोलि पानी पर्न र घाम लाग्न धेरै छैन है अनि खाना भए कि पकाएर बस्नु भएको छ अलिकति गर्मी हुन्छ ताता खान सकिन्न फेरि है बिस्तारै बिस्तारै खानुहोस् तर कार्यक्रम सकिए पछाडि है अनि अब बजुने भाका मार्फत सम्झिनुहुन्छ हुन्छ अहिले भने छुटौँ नमस्कार सन्जु हुनुहुन्थ्यो यति बेला तपाईँ पनि आउन चाहनुहुन्छ हिस्सा आजको बेला एकैछिन भयो भने हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ अब फोन गर्नुहोला सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो खुल्लै यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो ओफो आज मैले साथीहरूलाई बोलाउँदा बोलाउँदा किन बोल्नु भएको छैन मसँग रिसाएर हो कि मैले बोलेको नसुनेर हो कि थाहा पाउन सकिरहेको छैन हेलो साथी हुनुहुन्छ उहाँ होलमै हुनुहुन्छ मलाई थाहा छ तर पनि मसँग बोलिराख्नु भएको छैन यति बेला अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्ने कोसिस गर्छु त्यस पछाडि एउटा मिठो भाग्य तपाईँको लागि फेरि पनि राख्ने नै छु हेलो हेलो हजुर नमस्कार कता हराउनु भएको छ सायद उहाँसँग पनि कुराकानी हुँदैन कि जस्तो लागिरहेछ तपाईँ आउँदै गर्नुहोस् फोन गर्दै गर्नुहोस् अलिकति खराबी यति बेला भइदिन पनि सक्छ के गर्नु प्रविधिको कुरा नहो यति बेला एउटा भागा तपाईँको लागि अगाडि जोड्छु अर्पण शुभ आजको व्यवसायमा त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छु कि घर बन मिलती मिलका भे शोरा क्यानी स्टोरी बन कि भ कि भने भन्न खोजेको एउटा हो तिमीले अर्कै बुझ्यौ अब भन्न खोजेको कुरा एउटा बुझिदिने अर्को भएपछि अलिकति अप्ठ्यारो हुनसक्छ सायद गीतले पनि यस्तो भन्न खोजे हो कि यस्तो थियो र पर्सुको साँझको यो वर्ष तपाईँ यसरी नै राख्नु भएको छ र तपाईँको थकाललाई मेटाउने प्रयास मैले गरिराखेको छु तपाईँसँग कुराकानी पनि गरिराखेको छु अलिक केही अगाडि चाहिँ तपाईँसँग राम्रोसँग कुराकानी हुन सकिराखिहाल्छ होइन कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हेलो हजार नमस्कार का माते को बोल दे बारे बारे रिया? रिया कहाँ बा बोलते हुआ पुलामी अिया कति में पढ़ू छमसग पढ़ू अटकूल ल बिदाको समयमा एकदमै सदुपयोग गर्नु पढ्नुहोस् है अनि अब बज्ने भाका मार्फत हुन्छ अहिले पनि छुट्याउ नमस्कार आउनु भएको थियो बेला अर्पण शुभ साँझको यो बसाईमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हेलो हेलो हेलो हजुर नमस्कार दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ अनि के गर्नुहुन्छ बाबुजी यतिकै बस्नुहुन्छ यतिकै बसिरहेको बेलामा रेडी अर्पण चाहिँ कतिको सुन्नुहुन्छ एक एक ए एकदम सुन्छु एकदम सुन्नुपर्छ धेरै माया गर्नुपर्छ माया गर्नु चाहिँ अनि खाना खानु भयो कि छैन खाइसक्नुभयो हजुर अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ ठिक छ सम्झिन मन लाग्यो आज धन्यवाद मलाई सम्पूर्णको लागि हुन्छ छुटो नमस्कार बाबु तमाङ आउनु भएको थियो यति बेला र अर्फ शुभ साँझको व्यवसायको हामी अन्तमा आइसकेका छौँ र म भन्ने कार्यक्रमबाट छुट्याउनुपर्छसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँहरूप्रति एकदमै आभारी छु र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो लगइन गरेर विश्वको जुनसुकी कुनामा रहेर तपाईँले पनि साथ दिनुभयो तपाईँले पनि सुनिदिनुभयो त्यसको लागि तपाईँलाई पनि धन्यवाद छ र विशेष गरी मेरो आवाजलाई तपाईँको रेडियोसम्म पुऱ्याउनको लागि हर सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति विशेष विशेष आभार प्रकट गर्दै अर्पण शुभ साँझको आजको रमाइलोबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार शुभ सन्ध्या भाडेमा